नमस्कार अनि हार्दिक कर स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृंखला लिएर उपस्थित भइसकेका छौं प्राविधिक कक्षमा हुनुहुन्छ राज र म चाहिँ तपाईँकै लोक संगीतको सहायत्री दिवस मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हट सँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर राख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी हरेक दिन नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौ हामी कहिले नयाँ नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौं कहिले आधुनिक सुगम संगीतलाई कार्यक्रममा स्थान दिन्छौँ भने आजको यो शुक्रबार व्यवसायमा लोकसङ्गीतको लाई कार्यक्रममा स्थान दिने जमरको हामी गरिराखेका छौँ तपाईँको सम्झना सन्देश पनि लिनेछौँ सुनै छप्पन्न पाँच बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ मकवानपुर खैरङबाट गणेश खाँड अनि एकैछिन पछाडि हुन्छ गणेशजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ गणेशक मल्ल समीर मल्ल सम्पूर्ण साथीहरूलाई हुन्छ गणेश चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला मकनपुरबाट गणेश खाँड आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तीन सय तेत्तिसको दुईटा वाट्य तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौं तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पूर्वाका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण व्यवसायमा हामी हरेक दिन लिएर आउँछौ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय आज विशेष गरी नाग पञ्चमी पनि रहेको छ नागपञ्चमीको आफ्ना आफन्तजना घरपट्टिलाई शुभकामना दिन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्थ्यो र गइसक्नु भएको छ भन्नुभएको छ शनि र शनि छप्पन्न पाँच त्रिसठी भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्ट सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र कार्यक्रममा आएर आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँ भर्खर खाजा खाना लाग्दै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू भर्खर खाजा बनाउँदै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू खाजा बनाउने तथ्यमा हुनुहुन्छ जहाँ हुनुहुन्छ जो जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ कार्यक्रम समर्पणको व्यवसायमा हुनुहुन्छ कार्यक्रममा आउनु मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कोदेखि अमिसा अमिसाजी के गर्दै हुनुहुन्छ हुन्छ कार्यक्रममा अनुभव छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर अमितजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट अमिषाह आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको सबै मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ सन्जुजी कार्यक्रम सुन्दै हुनुहुन्छ है अनि खाजा खानुभयो कार्यक्रम सकेपछि हुन्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ सञ्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छ नमस्कार त्यति बेला कोराग गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्यले इतारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ उहाँ कार्यक्रममा हुनुहुन्छ कोही मित्र मैले उहाँको आवाजलाई राम्रो सुन्न सकिराखेको छैन शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त झन घरपिरा सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मनरीबाट सचिन सचिन जी के गर्दै हुनुहुन्छ बसी बस भन्नु पर्यो है अनि खास खानुभयो हुन्छ सजिनजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ सजिनजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला मनहरीबाट सचिन आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय छ थोर पाँच इन्टरनेट अनलाइनबाट पनि हामीले सुनेर साथ दिइराख्नु भएको छ विश्वको जुनसुकै गुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण समर्पण व्यवसायमा तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौ कार्यक्रममा मिठा मिठा लगदोरी भाकाहरू बजाउने प्रयत्न पनि गरिराखेका छौं तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीलाई कुल्ला गरी छौ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ मकनपुरबाट एमाजी के गर्नु तपाईँ बसी बस हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनु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 कार्यक्रम अर्पण समर्पणको व्यवसाय पाँच मेघि कार्यक्रम अर्पण समर्पणको व्यवसाय हामी हरेक दिन उपस्थित हुने गर्छौँ रेडियो अर्पण एक सय दैनिक दिवाहकालीन उपस्थिति हो कार्यक्रम अर्पण समर्पण अर्पण समर्पणको व्यवसायमा तपाईँको सम्झना सन्देश पनि लिन्छौ र मिठा मिठा लुकदोरी कार्यक्रममा स्थान पनि दिन्छौ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार काम तपाईँको आवाजले नयाँ नयाँ के कस्तो पाल पाल न... पाल पाल पाल पाल पाल छ हुन्छ नानुजी कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश चाहनु हुन्छ नानुजी कार्यक्रममा आउनुभयो कस लागि आउँदै गर्नुलाई छुटिन्छौँ नमस्कार यति बेला पाल्पादेखि पाल्पानी नानु आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो Hello, नमस्कार हजुरमा सोनिमा जे के गर्नुहुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ आंधी घर परिवार शनिजी कार्यक्रम खुशी लगे आना अलग नमस्कार यति बेला को सोनिमा आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्र रोकाइमा व्यस्त हुनुहुन्छ हजुर हुन्छ रविन केही कार्यक्र खुसी लाग्यो अहिले यति बेला दाकानी नौ भालमाराबाट रविन गुरुङ आउनुभएको थियो आफ्नो आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ भनेर राज्यले सराह गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा मलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार तपाईँ बसी बस भन्नु पर्यो है अनि खासै खानुभयो हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चर्व हजुरलाई अनि कोरखमा भएको आमा बुवा अनि भाइहरू प्रतीवलाई अनि माथि दर्दिङ भएको ठुलो दिदीलाई हजुर अनि डुङ्ु खाले भएको अनि मार्फ दिदीलाई अनि पदमपुरआ आफ्नो मलाई मर्याम भनेर चिन्ने नचिन्यो सबैको लागि हुन्छ मरियम जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला पदमपुरआबाट मरियम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राज्यले सराह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सम्झना कसको लागि राख्नजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला चङ्गी भन्ज्याङबाट टेलिसा गुरुङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँले सुनिराख्नु भएको छ कार्यक्रमहरूबाट समर्पणको व्यवसाय रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघातसँग इन्टरनेट अनलाइन गरेर विश्वको जनसुकैको नाममा रहेर पनि सुनिराख्नु भएको छ मलाई कार्यक्रममा प्राविधिक मित्र राज्यले राखिएको छ भने म बोली राखेको मित्र तपाईँको लोक सङ्गीतको सहयात्री दिवस मगर कार्यक्रममा फेरि अलिकति तपाईँको आवाज मैले राम्रो फेरि आवाज मैले उसिन तपाईँको दाजु शक्ति रञ्जना पर्जा र के गर्नेहरू कतिको मनपर्छ दाजु अनि गाउनुहुन्छ कि नै अब किन आउनु त आउँदैन भने पनि हजुर हुन्छ रञ्जनाजी कार्यक्रममा आउनु भएको छ सम्झना हजुरलाई हजुर श्रीमान प्रकाशलाई अनि अनि मेरा शक्तिखोर भाक्य रञ्जना प्रजा आउनु भएको थियो आफ्नो आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर के सर्मिला गुरूं। सर्मिला गुरूं। जी के दादा अनि एकदमै सुन्नुहुन्छ है जुन छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ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 लामा, लामा। जी के ए हाम्रो भएको छैन कार्यक्रम सके पछाडि अशोक सम्झना सम्झको लागि राख्न चाहनुहुन्छ अनि मेरो मलेसिमा हुने प्रमोद अञ्चललाई अनि तिला प्रवीण अशोक प्रजल अनि अनि बुद्धिमाया अनि मलाई अशोक लाम भन्ने चिन्न नचिन्ने चिन, सम्पूर्णलाई दाजु हुन्छ जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराग साथ गोठेरीबाट अशोक लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भन्ने कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छ कार्यक्रममा उपस्थित हुने नै छ मरे धीमानी पहले मौते सुनपानी सारी तीरथ हवा चली रहे आदि समान देखे को तिम्रो सि मेरो पानी चल यो हो रेडियो अर्पण एक ऐसी सात अप पाँच मेगा हर्ज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 खमा र खुट्टा लिन हुने निसा पटक दोहोरिएर झोर पखला भइरहने भजन घटो जाने बाल हुने सुगर थाइरोइड आदि समस्या भएको बाल बालिकाहरूको परीक्षण गराइ स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे मेरो मेरे आपने मेरो आपने, मेरो आपने स्टाइल मेरो छोड़ो छुट्टे परफोर्मेन्स छद ऑटोमोबाइल प्री खरीद मेरो विश्वास मेरो सहारा आशीर्वाद ऑटोमोबाइल प्री बीस सीसी का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअपीस रा एक सौ पचास सीसी को डिस्कभर बाइक एक को प्लाटिना बाइक पाई सात मंस सुविधा एक्सचेंज अफर रिमियन स्पीयर पार्ट तथा दक्ष रुभवी मेकानिक द्वारा सर्विस सुविधा बजाज कंपनी को, को आधिकारिक बिक्रेता आशीर्वाद ोल प्रोट पर्छ फोन नम्बर शून्य एक सय छयत्तर मोबाइल अन्ठानब्बे अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हमी कहाीवी डिप फ्रिज वाशिंग मेसिन भैकुम क्लीनर पाइन का साथ हीडी टीवीब चौधरी ग्रुप द्वारा वितरितलजी तो शिव कैबिनेटर लगाय संपूर्ण इलेक्ट्रोनिक होलसल तथा खुदा मूल्य में पाइश पुनश्च होम डिवरी को सुविधा का साथ ही संपूर्ण इलेक्ट्रोनिक मरमत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 स्टेशनरी हम कहा विद्यालय बोर्डिंग स्कूल तथा कैंपस का पाठ्य पुस्तक धार्मिक किताब अफिस का लगी आवश्यक पड़ने स्टेशनरी सामान खेलकूद का सामग्री पाइने का साथ ही एनसेल को सीम कार्ड एनटीसी यूटीएल को रिचार्ज कार्ड होलसल मूल्य में बिक्री नेशनल बुक्स रत्नगर एक सौरा चौक चितून्य छपन्न पांच बैसठी पांच से उन्नाइस मोबाइल अंठानबे पांच पचास छ से उन्नीस समझे चौरासो घर घरे समझे चौरासो घर घरे रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हल त्यो एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय हातसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण रहेर पनि सुनिराख्नु रह भएको छ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटाबाट तपाईँको लागि खुला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पेह्र तपाईँका सम्पूर्ण प्रिजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रममा मिठा मिठा लोकदौरी भाकालाई नै कार्यक्रममा पस्किराखेका छौँ मिठा मिठा लोकदौरी भाकालाई त बचाएर कर तपाईँलाई थोरै भए पनि आनन्द दिने महसुस गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ कार्यक्रममा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार काबाट को बोल्दै हुनुहुन्छ जानकारी गप्थो निशा निशा जिकि गर्दै हुनुहुन्छ हामीको सहकार्य कार्यक्रममा हामीलाई आमन्त्रित भएको सम्बन्धमा सन्देश कसको लागि राख्न चाहनुहुन्छ तपाईलाई धन्यवाद निशा जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला गाईघाटबाट निशा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छपन्न बाँस त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न बास त्रिसठी तिन सय तेत्तिसको दुइटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ भन्दा भन्दै आजको कार्यक्रम बाटो विदा माग्ने बेला भइसकेको छ भनेर रा राज्यले सराह गरिराख्नु भएको छ तिनजनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण कम डट एनपी लगिन विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम अर्पण र समर्पणको धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकनपुरबाट गणेशकबाट अमिसा गाईघाटबाट सन्जु मनरीबाट सचिन मकनपुरबाट इन्जली तामाङ र पाल्पाबाट पाल्पा लिना र कोराकबाट सोनिमा दखानी नौ भालमाराबाट रविन गुरुङ पदमपुरआ आठबाट मरियम तामाङ चण्डी भन्जाङबाट लिसा गुरूङ शक्तिगरबाट रंजना प्रजा तनौबाट शर्मिला गुरूङ कोराक सात गोठेरीबाट अशोक लामा र अन्तिममा फोन गर्ने साथी गायगाआबाट निशाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट गर्दै तपाईँकै लोकसङ्गीतको सहायता पनि कार्यक्रममा एउटा मिठो रोकदुरी भाकालाई छोड्दै गइरहन्छु नमस्कार <laughs> तैयारक चीर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा हु प्रत्येक शनिवार बिहान नौ तीस बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ